बाटो रेडियो सगरमाथा एक सय दुई थोप्लो चार मेगाहरू सुनेर बसिरहनुभएका सबैलाई नमस्कार हरेक सोमबार चाहिँ आज पनि शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटो लिएर म नारायणी खड्का आइसकेकी छु आज चौबाटोको एक्काइसौँ अङ्क हो सधैँ जस्तो म अघिको अङ्कमा के भएको थियो अलिकति दोहोऱ्याउँछु है भाग बिसमा मिलनले फोन नउठाएर चिन्तित भएकी वर्षाले फोन गर्दा फोन अमलले उठाएर मिलनले उसको फोन आफ्नै घरमा छोडेको थियो भनेर ढाँटिदिन्छ त्यसै गरी आफूले प्रेक्षाको लागि भनेर ल्याइदिएको बुक च्यातिएर यत्तिकै फ्याँकेको देखेपछि वर्षा दुखी हुन्छ नाटकको अन्त्य चाहिँ आवासले आत्तिएर वर्षालाई फोन गरेकोसँगै भएको थियो आवासले आत्तिएर किन वर्षालाई फोन गरेको होला जान्नलाई आउनु सुनौ चौबाोको एक्काइसौँ अङ्क कलेज अगाडि झडप भएछ हेर नवीन दाईलाई हानेछ कस्तो हात्तीको तिमी दाई ठिक हुनुहुन्छ खोइ कसले थाहा छैन अर्कै कलेजका केटाहरू हुन् भन्नुभएको थियो बसन्त दाईले म पनि क्लासमा थिएँ नि बसन्त दाईले भनेपछि बल्ल आएको किन यस्तो गरेका होला नि कस्तो मूर्ख बदमासहरू होला सब चुनाव हुन नदिने खेल हो के पर्छ नवीन दाइलाई टक्कर दिनु गाह्रो छ भन्ने थाहा छ अनि अनेक गरिरहेछन् सालहरू दाइ खोइ त कहाँ हुनुहुन्छ हामी कहाँ जान लागेको यहीँ मोडल हस्पिटल हो दाइलाई त्यहीँ लगेको छ नि सक्यो है आजबाट एक्जाम पनि आनन्दै भयो बल्ल परे त मस्त मुभी हेर्छु अँ म त मस्त सुत्छु अब निन्द्रै पुगेको छैन मेरो त रातभरि पढेछ होला अनि होइन के भो के भो निन्द्रै पऱ्यो नउठेर पढ्न मन लाग्छ नसुत्नै सक्छु सा। आँखा पोलेर मेरो त के हो अझै थोडाखेर मिलनको ह्याङओभरले होइन कस्तो यो त भयो भने केटी प्यारेन्टेन्स डेको दिन सायद पारेर गर्ने हो त प्रपोज चुप लागे म त्यस्तो चाहिँ गर्दिनँ नि किन खोइन्डियाबाट आएदेखि त्यसलाई कस्तो कस्तो देख्न थालेको छु मैले था। त त्यति बोल्दा नि बोल्दैन राम्ररी तैँले विचार गरेर छैनस् खै बिरामी बिरामी जस्तो त लाग्थ्यो उज्जा त्यसको बिहेभियर नै त्यस्तै भएको छ आजकल खै अब तैँले ओभर थिङ्किङ गरेर हो कि खोइ थाहा छैन के गर्छ त केही गर्दिनँ गर गर बेकारमा भएन भने कसरी हेर्नु त्यसको मुख मुख हेर्ने कि नि क्राइमै गराए सरी अँ अरू हुन्छ नि त अब जे मन लाग्छ त्यही गरौँ सु म के भन्नुहुन्छ कि तपाईँ कविता लेखिदिन्छु सर अँ अब केही काम नभएर त्यही बाँकी छ नि अनि टुडी खेतमा गएर वाचन गर फ्रिए मिलन भन्दै यहाँ जा भए छिटो उठाइदियो भनेर छिटो सुता हेर्नुहोस् हिजो पाँच बजीदेखि थालेको छिटो उठी आधा रातदेखि बाबु ए बाबु उठ न उठ्नु थाल्छु म निस्किला क्या ढिलो भइसक्यो मलाई यहीँ छ बजिसक्यो अहिले उठेन भने नौ बजीसम्म सुत्छस् त छिटो उठ्छ पानी खनाइदिउँ तलाई नबाउ है त उठेकै उठेँ म बोतल नजिकै नहुने खाइस् बल्ल तेरै फुस्का छ भाते ल ल पानी खाएर चिया खाइहाल् त चिसो भइसक्यो मलाई खाना बनाउनु मा पर्दैन है आज प्र्याक्टिकल छ म भरे मात्र आउँछु भ्यान प्र्याक्टिकल अहिले जेपिटी नभल है मारिदिन्छु म तँलाई बिनाजु रोज किनिदिन्छ धेरै नमात्थेँ है सन्तोष कुटाइ खान्छस् गएँ म राम्ररी खाएर जा ल कलेज ल ल छिट्जा सभा छ भने लगाइसक्यो है तैँले ढिलो गरिदिए त हो नि अँ मेरै खुट्टाले हिँडिदिने हो ढोका लगाइदिऊँ भो लगाइदिउँ न सुत्छस् न फेरि ए दिदी पख पख तेरो सामान छुटेर है के ले त खोइ रोज होइन होइन लिबस्टिक गदा ढिलो भइरहेको बेलामा झन् ढिला गरिदिन्छस् बिस्तारै जागेँ आज तेरो फर्स्ट क्लास हुन्न तेरो सरलाई नि भ्यालेन्टाइन ला अनि अनि खै दुई चारजना केटाहरू आएर यसै ढुङ्गा हान्न थालेँ अरे यत्तिकै अँ रे हाम्रो कलेजको दाईहरूले नि ढुङ्गा फर्काउनु थालेछन् नवीन दाई चाहिँ केटाहरूलाई त्यस्तो नगर भन्दै हुनुहुन्थ्यो अरे निधारमै लाएछ झन्डै आँखामा लाएन हेर न रे, रे आमा लागेको भए के हुन्थ्यो कस्ता मूर्खहरू भने नि के आन मार तो उन्ना तो उन्ना अब के हुन्छ रे त चुनाव हुन्छ त ओहो खुब इन्ट्रेस्ट लाग्दैछ तिमीलाई आजकल पुरा हानाहान मारामार हुँदोरहेछ अनिहाल्छ नि होइन होइन त्यस्तो हुन त हुन्न नि अब यहाँ हुन्छ कि चुनाव भनेको त एकदम फेयर अनि फियरलेस हुनुपर्छ नि अनि बल्ल पो त्यो इलेक्टेड मान्छेलाई ट्रस्ट गर्न सक्छ नि मान्छेले तिमीले पनि पढ्नुपर्छ अब सोसियलको इक्जाम दिँदा चिन्ता नगर्दा अनि किन त त्यस्तो भएको एउटा कारण भए भन्नु भनिस खासमा चाहिँ अहिले टियुले त्यो अठाइस वर्ष कटेकालाई चुनावमा उठ्न नपाउने नियम ल्याइदियो त्यही भएर एक त्यो चित्त बुझाएन क्याम्पससिपको अफिसमा ताला लगाएर बाहिर मस्त घाम तापेर बसिरहेछन् अर्का थरी चुनाव त गर्नुपर्छ भन्छन् तर उनीहरूभित्र पनि आफैभित्र अट्ठाइस वर्ष मुनि अनि माथिको बिचमा तनाव छ कोही बाहिर बाहिर गर्नुपर्छ भन्छन् भित्रभित्र चाहिँ आफूले जित्न सकिन्न भनेर नभइदियोस् गर्छन् बुझि नसक्नु पो छ त हे कुरा नरह अठाइस वर्ष भैन्जेल पनि पढ्छन् र बनायो <laughs> पढ्दैन नि त सबै तिमी जस्तो अल्छी हुन्छ नि त कहाँ अल्छी हो त आई जस्ट लाइक टु सेभ माई एनर्जी आइएम नट लेजी है टु मच फेसबुक ए अघिको कुरामा कोही कोही पढ्छन् पनि अनि धेरै जस्तो चाहिँ राजनीति गर्नलाई भर्ना हुन्छन् हल्लिन्छन् आन्दोलन गर्छन् त्यही त अनि हजुर पनि राजनीतिमा लागेर रा, पढाइ बिगारिसेला नि फेरि ओहो मेरो पनि पिर लाग्छ लाग्छ नि हजुरले पढाइ बिगारिस्यो भने मलाई जिइडी कसले पास गराइदिन्छ <laughs> मेरै पिर लागेको रहेछ नि देखिहाल्यो नि प्रेक्षा अँ अर्को हुन्छ भरेको प्लानबारे कुन ड्रेस लगाऊँ रे <laughs> क्या प्लान नाइट सो अनि क्यान्डल लाइट डिनर ओहो आज थाई फुड खाने प्रेक्षाको फेभरेट हो नि हजुरले खाइसकेको छ थाइफुड हामी mm -hmm. एकदिन जान्नुपर्छ है थाइफुड खाना आम भनेको हजुर म र मिलन दाई तिम्रो गर्लफ्रेन्डले छोडिदि नि त फेरि होइन होइन सिथिङ्क्स यु टु आर अपल आई एम जस्ट मोडरेटर इदर सिज टु डर युआर टु स्मार्ट नो डाउ साँच्ची अनि हजुरको क्रसको चाहिँ के भइरहेछ मलाई <laughs> <laughs> के थाहा थियो एकैचोटि केही हुनेवाला छैन है त्यस्तो तिमी काम नकासी त मनको लड्डु घिउसी त खाएर बस के भनेको लड्डु नै घिउसित खान्छन् <laughs> उखान हो क्या उखान मम्मीसित सोध है भोलि सोध्छु नि म फेरि बिचरा पर्छ है मिल दाइ नै ठिक हुन्छ कि हजुरलाई त मिलन्दै पनि सिङ्गल हजुर पनि सिङ्गल अब ए मम्मीलाई बोलाइदिउ नै ए बोलाइसो बोलाइसो मम्मी त होइस न कहाँ छ सपिङ ल ल गफ्तिर भयो आज जहिले गफ धेरै हुन्छ तिमीसित किताब पल्टाउ त हजुरको साथी पार्ट कस्तो रमाइलो हुन्छ अनि म्याम पार्ट सुरु भएपछि झ्याउ लाग्छ देन पे मी फर माई फ्रेन्ड पार्ट हो ओके देन यु विल स्टप विथ द लेक्चर नु द लेक्चर पार्ट फर फ्री कस्तो राम्रो अनि परेन त अरूभन्दा पनि नेक्त कस्तो राम्रो के अनि कलर नि कलर डार्क ग्रिन वा कति पऱ्यो नाइ भन्छु न ना के हुन्छ त भन्दैमा म साथीहरूलाई नि भन्थेँ नि भोलि फोटो पठाउँछु नि त लगाएर ल होइन लगाइसकेँ कि बर्षादीले ल्याउने बित्तिकै लगाएको दिदी त्यस्तो खोल्नुहुन्न मैले आफै खोलेको अँ दिए मन पराउनु भयो तर दिदीलाई हजुरले पठाएको चाहिँ मन परेन होइन के किन पठाउनु पर्थ्यो मलाई म को हो र भ्यालेन्टाइन डेको गिफ्ट पठाउनलाई भन्नुभयो नि अनि झन् हजुरले क्रिस्मलाई पनि केही पनि पठाइदिइसिएन योपालि अँ के अँ मलाई थाहा छ मम्मीले त के शङ्का गर्नु नि बिचरा भ्यालेन्टाइन डे भन्ना के त थाहा छैन अ त्यो क्रिस्माले चाहिँ बरु थाहा पाउन सक्थ्यो कम चलाएको थियो त्यो भो अलिक राम्रै आउँदैन क्या फोटो रातिको बेलामा म बरन्डामा होइन पर्सादीको बर होइन होइन होइन हजुरको कोठाको बरन्डामा अँ किन याद नहुनु म उतापट्टिको बरान्डामा हजुर यतापट्टिको आई <laughs> मिस युटु आइसु न पहिला जस्तै बरान्डाबाट उक्लिएर म आउने प्राइभेट जेट पठाइदिन्छु नि त मलाई कसरी त स्काइपमा <laughs> अहिले बर्सादीलाई मारिसिन्छ कि होमवर्क गर्दैछु नि त म सौध जस्तो मागिरहेको त हो नि छुट्टी नि आधा आधा घन्टा अब हजुर त कुरा गर्नुलाई ल ला के ल भन्छु त्यही ड्रेस लगाउने ल ल हस् नेक अहिले <laughs> नजिस्किसु <ना> है <laughs> नजिस्किसु न के एकछिन त पक्ष म रुममा गएर स्काइप खोल्छु ओहो भ्यालेन्टाइन डेको राति वर्षाले मिलनलाई किन फोन गरे कि ओली कथा त रमाइलो पो हुँदैछ त मलाई त अर्को भाग सुन्न हतार भइसक्यो तपाईँलाई नि आजको भागलाई रमाइलो बनाउने कलाकारहरू अबै आर्ट देवकुटा दीक्षा आचार्य आयुष्मा खड्का रविना थापा दुर्गा कार्की सीमान्त पुडासैनी, सैनी अतुल भट्टराई समापिका गौतम आर्य न्यौपानेलाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी अश्विन थपलियालाई धन्यवाद तपाईँलाई चौबाटो कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम ट्विटरमा ड्रामा चौबाटो र एसएचएल शैली डट टिएचईएरई थिएटर वान एट जिमेल डट कममा लेखे पठाउनुहोस् यति भन्दै आजलाई म नारायणी खड्का विदा हुन्छु हरेक सोमबार साँझ सवा सात बजे र पुनः प्रसारण मङ्गलबार दिउँसो दुई बजे सुन्न नबिर्सिनुहोला बाई बाई आफ्नो ख्याल राख्नुहोला